अब भेटिन्छन् लैला र मजनु अब गगनमा भेटिन्छन् ब्यारका र चैता मधुवनमा भेटिन्छन् लैला र मजनु अब गगनमा भेटिन्छन् ब्यारका र चैता मधुवनमा भेटिन्छन् तिमी जुन भगवान्को पसङ्ग खान्छौ या तिमी जुन भगवानको प्रसङ खान्छौ या त्यो भगवान त तिमीलाई तनमनमा भेटिन्छन् लैला र मजनु अब गगनमा भेटिन्छ यार्का र चैता मधुवन चौबिसै घण्टा अनलाइन रेडियो साहित्य कार्यक्रम छोड्ने छौ प्रवृत्तिका सहचारी प्रमोद किशोनी यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियो चाहेको बेला डब्लु डब्लु नेपाली संचार डट कम मार्फत अनि आइतबार साँझ नेपाली समय पाँच बजे तथा मेलबोर्न अस्ट्रेलियाको समय दस तिस बजेदेखि सुन्न सक्नुहुनेछ सँगै स्मार्टफोन प्रयोगकर्ता तपाईँले नेपाली रेडियो नेपाली एफएम ट्युनियन रेडियो हाम्रो पात्रो नेपाली क्यालेण्डर आई नेपाली रेडियो इन्टरनेट रेडियो नेपाली एफएम रेडियो लगायतका एप्लिकेशन डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आत्मीयमान मौसम परिवर्तन सँगसँगै रुगाखुकीले ग्रसित छ यो ज्यान यी यावत कठिनाईका पनि तपाईँलाई भेट्न आए जीवन भोगाई अनुभव अनुभूतिसँग लिएका सुन्दर शब्द बाटिका कहिले गज मुक्त कहिले कविता लोकथा गीत लगाएका विभिन्न विधामा रचित सृजनाहरू वाचन हुनेछन् कार्यक्रम प्रहरमा यो बसाईमा पनि तपाईँका सृजनशील आवाजहरू लिएर छु यो यात्रामा पनि तपाईँको न्यानो साथ र श्रद्धाको अपेक्षा गरे है हामी सँगै रहनुहोला यति बेला कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप शिव परिवारको आवाजभित्र उमा सुबेदीको गजेलीय शब्द अनि बिपी अनुराईको संगीत परदेशमा दुख्यो मन साङ्गीतिक जेल यो बसाईमा Thank you. reraui terin maathi दस मा कर ना पाओ देवता सामों शीर मैने झुका अजम्बरी जवानी न तेरो नमेरो अजम्बरी जवानी नो नमे मरे पी खरानी नो नो अजम्बरी जवानी न तेरो नमेरो त ठूल जाति हो पानी खाना दे त ठूल जाति हो पानी खाना दे बगर जाने पानी न तेरो नमेरो अजम्बरी जवानी न तेरो नमेरो मरे पी खरानी न तेरो नमेरोखा दान कर यो बाचा भयो आँखा दान गर्छु खरानी हुने नानी नतेरो ना नमेरो ना अजम्बरी जवानी नतेरो नमेरो पसिना र माटो हो किनी सुनको साटो पसिना रो माटो हो किनी सुनको साटो लासाको सुनखानी नतेरो नमेरो अजम्बरी जवानी नतेरो नमेरो मरेपछि खरानी नतेरो नमेरो आउँदा जस्तो जाँदा त्यस्तै जाने हो मरे केही लाने न तेरो नमेरो अजम्बरी जवानी न तेरो नमेरो मरेपछि खरानी नतेरो नमेरो गर भक्तपुर गर भई हाल कोरियामा रहनुभएका नवीन नेपालको गजल थियो आत्मीय मनहरू फेरि पनि आत्मीय स्वागत अभिवादन नेपाली संसार अनलाइन रेडियो मार्फतको साप्ताहिक साहित्यिक कार्यक्रम घण्टाको ढुकढुकी नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संसार अनलाइन रेडियो यति बेला म तपाईँकै सृजनाहरू वाचन गर्ने क्रममा दिव्य गिरीको खण्डर शीर्षको लघुकथा व्यवसायमा उठाउने अनुमति चाहन्छु दिव्य गिरीको खण्डर लघुकथावसामा होइन समाचार आइरहेको थियो किन बन्द गरेको रिमोट कन्ट्रोलबाट टेलिभिजन बन्द गरेको देखेपछि आरतीले भने ती मारिएका मान्छेको लास र भत्किका घरहरू हेर्न मलाई पटक्कै मन छैन अशोकले कारण बताउँदै भन्यो आज अचानक माथि घरे जय कृष्णसँग भेट भएको थियो हिजो मात्रै काठमाडौँ आएका रहेछन् उनले भनेको कुरा सम्झँदा मन घरिघरि विचलित हुन्छ भित्र पीड़ाको ज्वाला बले जस्तो हुन्छ के छ गाउँघरतिरको खबर उनले के कुरा गरे जसले तपाईँको मन दुख्यो आरातीले जिज्ञासा राखे गाउँघरतिरको खबर भन्दा पनि यो वर्षको वर्षाले हाम्रो घर पुरै भत्क्यो अशोकले भावुक बनाउँदै भन्यो कोठामा ठामा को एक को एकछिन मौनता चाहिँ घर भत्किएको कुरा सुनेपछि आरतीको मन पनि चिसो भयो पन्ध्र वर्षसम्म त टिके छ मान्छे नबसेपछि मर्मत सम्भार नभएपछि घर त केही दरबार पनि भत्किन्छ हाम्रो कर्ममा त्यो घर भोग गर्न लेखेको रहेनछ त्यो सहरको दुर्गन्धित गल्ली भित्रको अधि कोठामा बस्नु परेको रहेछ अब जति चित्त दुखाए पनि हुने केही होइन आरतीले सान्ता दिँदै भन्यो घर छोडेर विस्थापित हुँदा पनि मेरो मन त्यति रहेको थिएन जति आजको सबको गला अवरुद्ध अवरुद्ध पार्दै भन्यो आरतीले अशोकको आँखा हेरे उसका दुबै आँखामा आफ्नै घरको खण्डहरिरीको खण्डहरीर्षको लोकथा व्यवसायमा उठाएको थिए यति बेला एउटा मुक्त उठाउने अनुमति चाहन्छु मोहन बिहानी हुनुहुन्छ भक्त भक्तिपुर सल्लाहका स्रष्टा मोहन बिहानीको मुक्त व्यवसायमा च्याटमा हेल्लो भन्दै हराएको किन च्याटमा हेल्लो भन्दै हराएको किन अनलाइनमा बोल्दा नि डराएको किन च्याटमा हेल्लो भन्दै हराएको किन अनलाइनमा बोल्दा नि डराएको किन कस्तो न तिम्रो मेरो बनान याद कस्तो नाता तिम्रो मेरो भणना यार फेसबुकमै पर्खिरहने डराएको किन च्याटमा हेल्लो भन्दै हराएको किन अनलाइनमा बोल्नै डराएको किन मोहन बिहानी भक्तिपुर सल्लाह यो सृजना वाचन सँगै यति बेला कार्यक्रमको दोस्रो सांगीतिक सौगात स्वरूप राम अविरको शब्द सृजना अर्जुन पोखरेलको संगीत अनि दुर्गा खरेलको आवाजमै सायद सुन्छु तिमीले मलाई गीतपछि फेरि हाजिर हुने हरी पुगेरी मरूभूमिबाट एउटा लेखिरहेछु धागोले बाँधेको चिठी जसभित्र मेरो जीवनको बासी लाँमा म गाई बस्तु चढाउथे अरबमा गुट चराउँछु गुट चराउँदै मरुभूमिमा ओिस खोजिरहेछु ओज्दै आफू हुनुको सत्तो डराइरहेछु खोजको मूल पुगो खुवाएर मैले डेरी बन्दी लट लम्ठा चलाउन सकिन दुःखले खेलेर जिसमिसेमै बनिभूतो गर्न अरब भाषेको पनि पकडमा अगडी वर्ष बितेछ नमरु मरुभूमिमा भूमि भेटे न परदेशमा देश भेटे केही पनि भेटेन आमा बरु मैले मलाई कति बेलै हराइसकेको छु तेस्रो अरबको एक दिन अरबको मरूभूमिमा हरियो पहाड़ खोज्दै म बालुवै बालुवा बगरै बगर हिँडेर गएँ म रहरै रहर हिँडेर गए हिँडेर जाँदा जाँदा जाँदा जाँदा पनि भेटिन सिरौती जस्तो मैनाम पहाड़ पर्वतहरू राति सपनामा सगरमाथा म अघिल्लोतिर अप्लो उभिरहेको सगरमाथाले यसरी रुधै घाप्से मलाई भन्यो एक हतेपछि तिमीले आफू हुनुको सत्वलाई मृगम चिडिका मृगम रिचिकामा भेटेर मरूभूमिको चिहानमा आफूलाई पुसपछि मायाको फुकुमालाई इतिहास अन्त्यको भोज पतेरमा बोलाएर मेरो घर मासतिरको सिलौती पहाडमा फुलेको रातो गुरासको फुलमा होइन क्याप्टसको पहेँलो पातमै जीवनको आन्द्रा भुडी राखेर खाना दिए आमा हेर, अब हेर्दा हेर्दै अरबको मरुभूमिमा परबाट डरलाग्दो सिम्मोस आउँछ र जीवनलाई पकाएर घर लैजान्छ हो सक्कली बा, सक्कली आमा मलाई कुहिरो हो पहाड़ मन्दिर हो आति आदिभूमि गाउँ नै मनपर्छ जहाँ इन्द्रेणी बासवास छ अनि हरियो समाजवादमा सक्कली सक्कली बासवस बाक्छन् समदर्शी गाइलाको आमालाई चिठी अरबको भूमिबाट शीर्षकको कविता थियो प्रवासमा नेपाली पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नबाट चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँको माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईं साथै तपाईँले चाहेको बेला एउटा गजल प्रेमी प्रजित कुंवर थुम पोखरा आठ च्याङझा बाजक हुनुहुन्छ यति बेला गजल प्रेमी प्रजित कुंवरको गजल अहिले घर आउँदिन आमा अहिले घर आउँदिन आमा मैले छुट्टी पाउँदिन आमा अहिले घर आउँदिन आमा मैले छुट्टी पाउँदिनँ आमा मेलापात गर्नु है यो साल मेलापात गर्नु है यो साल आएर म धाउँदिनँ आमा अहिले घर आउँदिन आमा मैले छुट्टी पाउँदिनँ आमा पाल तागिराख्नु के दिन पाल तागिराख्नु केही दिन घर गोठाउँदिनँ आमा अहिले घर आउँदिन आमा मैले छुट्टी पाउँदिनँ आमा मितेरी गासी पखेरोसँग मैले गीत गाउँदिन आमा अहिले घर आउँदिन आमा मैले छुट्टी पाउँदिनँ आमा नहेर बाटो चौतारी बसी नहेर बाटो चौतारी बसी आएर बाली लगाउन आमा अहिले घर आउँदिन आमा मैले पाउँदिन आमा गजल प्रेमी प्रजित कुवर थुमपोखरा हाँट च्याङजा बाहेक खोलाका सर्जक हुनुहुन्थ्यो गजलका लागि गजल प्रेमी प्रजित कुवर प्रति पनि हार्दिक धन्यवाद म बेला सृजना वाचनकै क्रममा एउटा फेरि पनि एउटा गजल उठाउने अनुमति चाहन्छु अक्षमका श्रेष्ठ यति बेला मलेसियामा हुनुहुन्छ चामल छोडेर हिराको खोजीमा छ चा जिन्दगी चामल छोडेर हिराको खोजी माछा जिन्दगी जिन्दगी बेचेर पैसाको खोजी माछ चा जिन्दगी चामल छोडेर हिराएको खोजी माछ जिन्दगी जिन्दगी बेचेर पैसाको खोजी माछ जिन्दगी वर्षौंदेखि संकलित यादहरूलाई बोकेर वर्षौंदेखि सङ्कलित यादहरूलाई बोकेर मुखलानको मुखलानमा आमा बाखु खोजी माछा जिन्दगी चामल छोडेर हिराको खोजी माछा जिन्दगी जिन्दगी बेचेर पैसाको खोजी माछा जिन्दगी तर तरवारको धारमाथि ओमल मल फिचाएर तरबारको धारमाथि कोमल मन फिजाएर अरे कस्तो सपनाको खोजी माछा जिन्दगी चामल छोडेर हिराएको खोजी माछा जिन्दगी जिन्दगी बेचेर पैसाको खोजी माछा जिन्दगी रेगिस्तानमा तक्तिरहरू फुल्छन्या फुल्दैनन् रेगिस्तानमा तक्दीरहरू फुल्छन्या फुल्दैनन् गुलाब राख्न गमलाको खोजी माछा जिन्दगी चामल छोडेर हिँडाएको खोजी माछा जिन्दगी जिन्दगी बेचेर पैसाको खोजी माछा जिन्दगी मन निस्कियो आँगनभरि ढुक्कुर उडाएर मन निस्कियो आँगनभरि ढुक्कुर उडाएर जङ्गलतिर पर्यवाएको खोजी माछा जिन्दगी चामल छोडेर हिराएको खोजी माछा जिन्दगी जिन्दगी बेचेर पैसाको खोजी माछा जिन्दगी मिठो गजलका लागि खपेन्द्र समर्पणलाई पनि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप हेमन्त शिषीको स्वर शब्द र सङ्गीतलाई मिसाउँछु तिम्रो सम्झनामा गीतपछि फेरि पनि हाजिर हुनेछु हामी सँगै रहनुहोला तिमी केही गर्दैछौ कि के थाहा सरलाई तिमी केही गर्दैछौ कि के थाहा सरलाई बाइ मर्दैछौ कि के थाहो सरलाई तिमी केही गर्दैछौ कि के थाहा सरलाई बाइ मर्दैछौ कि के थाहा सरलाई उधारो चामलहरूले बाँकी हिसाब मागेपछि उधारो चामलहरूले बाँकी हिसाब मागेपछि बाटेर सर्दैछौ कि के थाहो सरलाई तिमी केही गर्दैछौ कि के थाहो सरलाई बाबोकै मर्दैछौ कि के थाहो सरलाई अभावले छोडिआएको आफ्नै घरबार बगाएको अभावले छोडिआएको आफ्नै घरबार बगाएको वा समाचार पढ्दैछौ कि के थाहा आयो सहरलाई तिमी केही गर्दैछौ कि के थाह आयो सहरलाई वा भोकै मर्दैछौ कि के थाहा आयो सहरलाई जीवनका डाँडाहरूमा खडेरी सपनाहरूको जीवनका डाँडाहरूमा खडेरी सपनाहरूको वा मकै छर्दैछौ कि के थाह आयो सरहरूलाई तिमी केही गर्दैछौ कि के थाहा आयो सरहरूलाई जतन गरिराखेको आफ्नो प्रिय कलमभित्र जतन गरिराखेको आफ्नो प्रिय कलमभित्र बाबारुद भर्दैछौ कि के थायो आयो सहरलाई तिमी केही गर्दैछौ कि के थायो आयो सहरलाई बा भोकै कि के थायो आयो तिमी केही गर्दैछौ कि के थाह आयो सहरलाई बा भोकै कि के थाह आयो सुन्दर गुरू तापले जुनका सष्ट हुनुहुन्थ्यो उहाँको गजल संग्रह जुनको अनुहारबाट यो सुन्दर गजल सापट्टि लिँदै फेरि पनि आत्मीय स्वागत गरेर्ने कार्यक्रम स्वर्णिम प्रहरको सातमा हुनुहुन्छ स्वर्णिम प्रहरको अन्तिम अन्तिमतिर आइसकेका छौ यति बेला एउटा लघुकथा उठाउने अनुमति चाहन्छु एलएन सुवेदी हस्तिले हस्ति लेख्नु भएको उघर फर्केना शीर्षकको लघुकथा व्यवसायमा प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा झुङ्गाको देखी नबस्दै गाउँ छोडेर हिँड्नु पर्यो पढाइ बिचैमा पूर्ण विराम लगायो एक वर्षै नपुगी विचारा कहाँ हो कहाँ हानि हो जानु कहाँ नै थियो र पढाई राम्रो र रा आर्थिक सम्पन्नता भएको भए युरोप अमेरिका जापान सिङ्गापुर त्यसो नभए त आफ्नै इमान र इज्जतलाई तितो राखेर रा हातमा रुवाउँदै जाने पानी पदेर जस्तै ठाउँ त्यही अरब्तो हो नि बुझ्नेहरूले तातो बालुवाको भारी र तेलका ग्यालिनमा छाँदिएर हिँडेको होला भनेर लाहोतिर गएको छ सुन चाँदी र पैसाको बिटो च्यापेर केटो आउँछ भने आवश्यक कागजात र दुई जोडी जोड कपडा झोलामा खाँदे बाबुआमालाई दण्डवोध गर्दै प्रेमचन्द चुपचाप बाटो लाग्यो पहाडीको चौरमा गएर एकछिन आफ्नो गाउँघरलाई हेऱ्यो र अनुहारमा अमिलो खन्याउँदै भन्यो आफ्ना साथीहरू गाउँमा अटाउँछन् उमेरै नपुगी के भएको होला मलाई फेरि मुखियाले खेतला लगाउने टारी खेत हेऱ्यो लाउरेको तिनको घरमा आँखा डुलाउँदै सोच्यो दुई चार वर्ष दुःख गर्नै पर्छ तेरो पनि दिन फर्किन्छ केटो आफ्नो गन्तव्य पुग्यो काम कुर्सीमा कोट झुन्ड्याउने सोचेको थिएन आफूले सुनेको र सोचेकै जस्तो काम पायो दुई वर्षमा घर आयो मान्छे खाइ लाग्थ्यो र हट्टा खट्टा देखिन्थ्यो दे। भारो गर्यो मुखियाको टारी खेतै नकिनेपछि छि भन्ने किनेन भाइ बहिनीहरू पढाउँदै गयो अर्को छुट्टीमा बहिनीको विवाह गर्यो भाइलाई काठमाडौँ पढ्न पठायो बुडाले भन्यो अब त डुढी बात हौ केटा त्यसपछि छुट्टीमा बिहे गर्यो सोच्यो अब दुई वर्ष बसेर आफ्नो लागि केही गर्छु यतिकैमा छोरो जन्मियो अब ए... अब उसको पढाइको लागि अरु दुई वर्ष बस्ने सोच बनायो गाला भासिँदै सहर परिवार सहरतिर सर्यो अरू दुई वर्ष भन्दै आफूलाई डाँट्दै गयो छोराले मोबाइल र ल्यापटपको माख राख्यो फेरि अरू दुई वर्ष बसौ न त भन्यो यता उमेर जोस्रो जागरमा सुक्खा लाग्दै गयो आफूलाई फिटफाट राख्ने बेला औषधि खाँदै गर्थ्यो छोराले फेरि सानो माक राख राख्यो एउटा पल्सर मोटरसाइकल नभए साथीभाइकालाई के साथीभाइका अगाडि के मुख देखाउनु अब छोराको माघ पुरा गरी फर्किन्छु भन्यो बिस्तारै हाट खुट्टा बाँस बसे औषधि मुलो गर्दै गएर सोच्यो अब त घर फर्किन्छु दबाई पानीले उसैलाई खान थालेपछि एक दिन आफ्नो कर्मथलोमा एकमुठी सास फुसै हावामा उडाइदियो एलएन सुवेदीले लेख्नु भएको यो मार्मिक लघुकथा थियो कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौ कार्यक्रमको अन्तिम चरणमा मोहन रावल अनमोल अस्त हुनुहुन्छ बान्तोला पाँच अक्षमका श्रष्टा वनप का गजल कार्यक्रम स्वर्णिम प्रहरको तेस्रो व्याईको अन्तिम सृजना स्... स्वरूप कोही कोही ओखती नपाएर मरिरहेछन् कोही कोही ओखती नपाएर मरिरहेछन् कोही भने यहाँ जहरेछन् कोही कोही ओखती नपाएर मरिरहेछन् कोही भने यहाँ जहर खाएर मरिरहेछन् अरेार यी पुतलीहरू बत्तीको वरिपरि अरेयार यी पुतलीहरू बत्तीको वरिपरि एक हो प्यारमा रमाएर मरिरहेछन् कोही कोही ओखती नपाएर मरिरहेछन् कोही भने यहाँ जहर खाएर मरिरहेछन् सिमानामा रगत बगाएर मरिरहेछन् यो तेस्रो जनताको लागि योहरूले सिमानामा रगत बगाएर मरिरहेछन् कोही कोही औपत्ति नपाएर मरिरहेछन् कोही भने यहाँ जहर खाएर मरिरहेछन् प्यार करने मिलन पच्छी प्यार करने मिलन पची बीछोड़ अगत जलाएर मरी रहे कोई गीरे गीरे कोई ओखती नरिशन कोई वहां जहर खाएर मरी रहे जिंदर पलपल आंसू बगाए जिंदा सहित पलपल आंसू बगाए पीड़ा सहे गाऊ चराएर मरी रहे कोई कोई ओखती नरिशं कोई जहर खाएर मरी रहे मोहन निरोला अनमोल अस्तु बा बसाई बसाई बेला तपाले को यो बसा कस्तो का झाव प्रतिक्रिया अनि विधागत सृजना पठन नभूल जिसका ईमेल ठेगा स्वर्णिम प्रहर मा www.facebook.com with facebook.com संचार मीडिया एजेंसी डब्लू डब्लू डब्लू डॉट फेसबुक एनई पीएसीआई मार्फत हामीसँग सहयात्रा गर्न आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिङ प्रहरै रहेड हामी बीचको आत्मीयतालाई अझ निकट र प्रकट बनाउने सशक्त माध्यम नेपाली संचार अनलाइन रेडियो टिम अस्ट्रेलिया प्रति आदिका भाग अन्त्यमा राजीना रिमारको आवाज देवेन्द्र राईको संगीत र रामनाथ किमिरेको शब्द किन आउँथ्यो अन्तिम चौगात स्वरूप छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सुनिसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण ओजेलिन्छ तपाईँको यो शाखा सुखद र सृजनशील बनोस् अर्को हप्ता आउँछु नमस्कार